तर भएका नियम कानुनमा बाँधिएर काम गर्ने गर अनि फेरि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हुने होइन रौमा आज वैदेशिक अनुदान सहयोगी कि अभिशाप भन्ने विषयमा थोरै चर्चा गर्छौ अनि त्यसपछि एक युवा उद्यमी अनिल श्रेष्ठबाट नेपालमा उद्यमका लागि भएका सम्भावना र उद्यमी बन्नका लागि गर्नुपर्ने तयारीका बारेमा कुराकानी गर्छौ सबैभन्दा पहिले वैदेशिक अनुदान विकासोन्मुख मुलुकका लागि कति सहयोगी कति अभिशाप यसबारे छोटो सामग्री प्रस्तुतिमा सुभाष कार्की दोस्रो विश्वयुद्धको समाप्तिपछि विश्वभर नै विकास निर्माणको काम तीव्र रूपले अगाडि बढ्न थाल्यो सक्नेले आफ्नै लगानीमा निर्माण कार्य अघि बढाए अनि नसक्ने मुलुकहरूको सहायताका लागि वैदेशिक सहायता प्रक्रिया थालनी भयो यो नै विकासोन्मुख पूर्वाधार निर्माणको मुख्य स्रोत बन्यो किनभने राष्ट्रिय आयको धेरै अंश त अरू नियमित खर्चमा नै सकिने अनि त्यसपछि विकास निर्माणका लागि आवश्यक खर्च जुटाउन विकासोन्मुख मुलुकहरूलाई गाह्रो यस्तो अवस्थामा वैदेशिक अनुदान र सहयोग निक्कै सहयोगी बन्यो यस्ता मुलुकका लागि यसैको फलस्वरूप यसलाई संस्थागत रूपमा परिचालन गर्न विभिन्न संस्थाहरूको स्थापना भयो तर यस अनुदानलाई कसरी खर्च गर्ने भन्ने राम्रो खाका भने अहिलेसम्म बन्न सकेको छैन विश्व ब्याङ्कले गरेको एक अध्ययनले अनुदानको विषयमा सकारात्मक र नकारात्मक दुवै विचारहरू अगाडि सारेको छ पहिलो धारणा अनुसार अनुदान सहयोगको रकमले लगानी बढाएर आर्थिक विकासमा सघाउ पुर्याउँछ यसैगरी विकासशील राष्ट्रमा राम्रो शिक्षा स्वास्थ्य र वातावरण संरक्षणका लागि पनि यस्ता विदेशी अनुदानले मद्दत नै पुर्याएको छ वैदेशिक सहायताले सकारात्मक प्रभाव पारेको देशहरूको उदाहरणका लागि हामी दक्षिण कोरिया सिङ्गापुर भियतनाम कम्बोडिया र केही अफ्रिकाका मुल्कहरूलाई लिन ले सक्छौ यी देशहरू विकासको सुरुवाती चरणमा वैदेशिक सहायता र अनुदानमा भर परेता तापनि पछि आएर निर्यातमुखी अर्थतन्त्रको विकास गरेर समृद्धिको बाटोमा अघि बढे यी देशहरूमध्ये दे दक्षिण कोरिया र सिङ्गापुरले गएका पचास वर्षमा निरन्तर आर्थिक उन्नति गरी आफूलाई विकसित मुलुकको पंक्तिमा उभ्याइसकेका छन् अहिले त यी दुवै मुल्कहरू अनुदान लिने होइन विकासोन्मुख देशहरूलाई आर्थिक र प्राविधिक सहायता दिने मुल्कहरूमा पर्छन् तर धेरै अर्थशास्त्रीहरू अनुदानले आर्थिक वृद्धि ल्याउँछ भन्ने विषयसँग असहमत छन् किनभने दशकौंसम्म आर्थिक सहायता पाउने धेरै मुलुकहरू अहिले आर्थिक रूपमा असफल छन् यस विषयमा गरिएको धेरै अध्ययनहरूले पनि दर्शाउँछ कि राम्रो संस्थागत व्यवस्था र नीति भएको देशमा मात्र अनुदानको रकमले रोजगारी सृजना गरी आर्थिक विकास र गरिबी न्यूनीकरणमा सहयोग पुर्याएको छ यसको ज्वलन्त उदाहरणको रूपमा नेपाल अफगानिस्तान पाकिस्तान नाइजेरिया सुडान जस्ता देशहरूलाई लिन सकिन्छ यी देशहरूले गएका पचास वर्षसम्म विकसित मुलुक र दात्री निकायहरूबाट सहयोग लिँदै आइरहेका छन् तर यी मुलुकहरूले आर्थिक समृद्धि हासिल गरी गरिबी न्यूनीकरण गर्न अझै पनि सकेका छैनन् यसको प्रमुख कारण यी मुलुकहरूमा राम्रो नीति र संस्थाहरूको अभाव नै भएको विज्ञहरू औल्याउँछन् आएको वैदेशिक सहायता लगानी आर्थिक विकासका गतिविधिमा खर्चनुभन्दा पनि अरू अरू उपभोग्य खर्चमा नै लगाइए उपभोग गरिने वस्तु पनि फेरि धनी राष्ट्रहरूबाट नै आयात गरिने हुनाले व्यापार घाटा भएर भुक्तानी सन्तुलनमा नै असर पार्दछ यसैगरी विकासोन्मुख देशहरूले वैदेशिक सहायता लिन थालेपछि जनताबाट उठ्ने करमा मात्र भर पर्नु पर्यो यसैगरी विकासोन्मुख देशहरूले वैदेशिक सहायता लिन थालेपछि जनताबाट उठ्ने करमा कम मात्र भर पर्न पर्यो यसको फलस्वरूप यी देशहरूमा सरकार जनताप्रति कम मात्र उत्तरदायी हुने भइहाले त्यसैले कतिपय अर्थशास्त्रीहरू वैदेशिक सहायताभन्दा प्रत्यक्ष वैदेशिक लगानीलाई उत्तम ठान्दछन् किनभने यसबाट विभिन्न किसिमका साना ठूला र मझौला उद्योग कलकारखाना व्यवसाय स्थापना भई रोजगारी सृजना गर्दछ यसले उद्यमशीलताको विकास गरी अन्तत राष्ट्रिय उत्पादन र रा आय बढाउँछ गएको पाँच दशकको अनुभवले नेपालमा के देखाउँछ भने वैदेशिक सहायता सँगसँगै विभिन्न शर्तहरू पनि आउने हुनाले विकासोन्मुख राष्ट्रहरूमा नीतिगत विचलन ल्याउने गरेको छ यसैगरी कतिपय देश र संस्थाहरूले वैदेशिक सहायता दिएर प्रत्यक्ष वा परोक्ष रूपमा विभिन्न किसिमका नीतिहरू परीक्षण गर्न पनि लगाउँछन् यसले धेरै नकारात्मक परिणामहरू समेत निम्ति आएको छ यसको उदाहरणको रूपमा हामी काठमाडौँको चक्रपथमा रोपिएको लहरे पिपललाई लिन सक्छौ यो प्रजातिको रूख कम समयमा बढ्ने भए तापनि जरास ज्यादै सानो हुनाले हुरी बतास आएर सजिलै ढल्ने जसका कारण दुर्घटनाहरू धेरै हुने गरेका छन् यसैगरी नेपालका पहाड़हरूमा रोपिएका सल्लाहको रूखले पनि जमिनबाट पानी अत्यधिक सोसेर अन्य वनस्पतिलाई उम्रन नै दिँदैन यसको परिणामस्वरूप ती ठाउँहरूका पर्यावरणमा नै नकारात्मक असर परेको छ यसैगरी आर्थिक अनुदानसँग सँगै संगर हुने विदेशी योजनाको परीक्षणले पनि विकासोन्मुख मुलुकका विभिन्न क्षेत्रहरूमा समस्या ल्याउने गरेका छन् अहिले आएर के कुरा अनुभव गरिएको छ भने वैदेशिक सहायता स्वरूप कुनै पनि मुलुकमा भित्रने ठूलो रकम प्रत्यक्ष र परोक्ष रूपमा त्यही दात्री मुलुकतर्फ नै फर्कने गरेको छ किनभने त्यस्ता परियोजनाहरूका कार्य गर्ने माथिल्लो तहका कर्मचारी र विशेषज्ञ तेही सहायता दिने मुलुकहरूबाटै आउँछन् र मोटो रकम पारिश्रमिकको रूपमा लिन्छन् त्यसैगरी वैदेशिक सहायतामा विकास निर्माणको कार्य गर्दा त्यसलाई चाहिने सामानहरू सहायता दिने देशको कम्पनीबाट नै किन्नुपर्ने ठेक्कापट्टा लगायतका आर्थिक लाभ हुने कुराहरूमा पनि त्यही देशका संस्थाहरूलाई प्राथमिकता दिनुपर्ने जस्ता प्रावधान हुन्छन् यसै कारणले गर्दा पनि विदेशी सहायताको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी बढी फलदायी भएको पाइन्छ यति हुँदाहुँदै पनि वैदेशिक सहायताले खाली नकारात्मक प्रभाव मात्र पार्ने गरेको छ भन्न चाहिँ मिल्दैन यसको मद्दतै नेपालमा धेरै बाटाघाटा पुल पुलेसा उद्योग कल पनि निर्माण भएका छन् यसैगरी पोलियो उन्मूलन एड्स नियन्त्रण चेलीबेटी वेशबिखन नियन्त्रण जस्ता मानवीय सहायताका कार्यहरूमा पनि वैदेशिक सहायताले प्रमुख भूमिका खेलेको छ त्यस्तै भूकम्प बाढी पैह्रो भोकमरी जस्ता प्राकृतिक प्रकोपको समयमा त वैदेशिक सहायतालाई नकार्न नै सकिँदैन यसरी हेर्दा विदेशी सहायताले मुख्य मुख्य कार्यहरूमा सहयोग गरेता तापनि यो कुनै पनि देशको दीर्घकालीन विकास गर्ने माध्यम भने होइन भन्ने कुरा भने बुझ्न अति आवश्यक छ हाम्रो जस्तो विकासोन्मुख मुलुकमा वैदेशिक अनुदानबाट बढीभन्दा बढी लाभ कसरी लिन सकिन्छ होला भन्ने बारेमा यो छोटो चर्चापछि अब लाग्छौ युवा उद्यमी अनिल श्रेष्ठतर्फ योभन्दा अगाडि कार्यक्रम सेवामा रोटरीको अघि बढाउँका स्तम्भहरूमा हामीले केन् स्कुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूलाई कथाका का रूपमा प्रस्तुत गर्दै आएका थियौं अब जुजुमानको कथापछि हामी हामी वरपर नै भएका उद्यमीहरूको सफलताको कथा समेट्छौ अनिल श्रेष्ठको कुरा गर्दा पेसाले उहाँ जनस्वास्थ्यको क्षेत्रमा प्रशिक्षक हुनुहुन्छ उद्यमशीलतालाई कसरी प्रशिक्षण अनि तालिम प्रदायक कामहरूमा जोड्न सकिन्छ त अझ भनौ शिक्षण अनि प्रशिक्षणको पेसामा उद्यमशीलता किन आवश्यक हुन्छ त यसबारेमा हामी उद्यमी अनिल श्रेष्ठको विचार समेट्छौँ अनिल श्रेष्ठ जनस्वास्थ्यको क्षेत्रमा विभिन्न किसिमका तालिम र प्रशिक्षण दिने काममा अहिले निकै व्यस्त हुनुहुन्छ समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठले पसल वा स्कूल वा कलेज यस्तो केही पनि खोल्नु भएको छैन तर विभिन्न स्कूल कलेज अनि संस्थाहरूमा अध्यापन प्रशिक्षण दिने काममा उहाँलाई अहिले भ्याइ नभ्याइन्छ रूट ट्रैक डिस्ट्रिक्ट थ्री टू नाइन विभिन्न पद रही काम करते आया श्रेष्ठ ओम समाज कलेज में स्वास्थ्य विज्ञान विषय अध्यापन कर रूप में कार्यरत जनस्वास्थ्य संचाल में कार्य संयोजक का रूप में का काम करेष का मटिज मेमोरियल ईन्स्टिट्यूट में स्वास्थ्य विज्ञान का प्रशिक्षको यसै गरी छहारी नेपाल फर मेंटल हेल्थ नामक संस्थामा कार्यक्रम विकास अधिकृतका रूपमा पनि काम गरिरहनुभएका श्रेष्ठ प्रभा रमण फाउण्डेशनमा प्रशिक्षक हुनुहुन्छ यति धेरै सङ्घ संस्थासँग मिलेर काम गरिरहनुभएका श्रेष्ठलाई अहिले न त विदेशमा बसाइसर्नेबारे सोच्न फुर्सदैछ न त अवसर नै छैन यहाँ केही हुँदै भएन भनेर निराश हुनुपर्ने अवस्था नै यहीँको उद्यमले नै मनज्ञ रूपमा नाम अनि दाम दिइरहेको छ उहाँलाई 30 ननाग श्रेष्ठ हामी सफल उद्यमी कहीं तत्काल उद्यमी भन्न सको आइडिया लगे ते आइडिया जीवनयापन करना सकने अब यह हेल्थ हो नन हेल्थ हो जुनसुक फिल्ड हो बिजनेस हो जहांसुके भज आइडिया स्किल मार्केटमा चाहिएको निडसँग मिलाएर सेल गर्न सकेर अनि आफ्नो जीवनयापन चलाउन सक्ने भएपछि उद्यमी भइहाले अब अहिले चाहिँ मैले यो स्वास्थ्य क्षेत्रमा डिफ्रेन्ट तरिकाले काम गर्दा कम गर्दै जाँदाखेरि चाहिँ आफूलाई फिल भयो भन्दा के कुरा चाहिँ रियल ग्यापिङ छ हाम्रो स्वास्थ्य क्षेत्रमा स्पेसली मानसिक क्षेत्रमा भनौँ न सो त्यो कुराहरू चाहिँ मैले आइडेन्टिफाई गरेँ त्यसपछि यो सबै अनुभवलाई चाहिँ अब यो आइडेन्टिफाई भएको कुरा चाहिँ म आफैले अब हाम्रो इन्फर्मल टिमहरूसँग मिलेर यसलाई चाहिँ मार्केटमा मान्छेको निड अनुसार चाहिँ हामी सर्भिस दिइरहेछौँ जस्तै अहिले रिसेन्टली गरेर चाहिँ ट्रेनिङ भनौँ न होइन अझ टिचिङै भने पनि अब यो उद्यमीको आइडियाले के कुरा चाहिँ माइन्डमा आएको छ भन्दाखेरि टिचिङ जुन ट्रेनबाट गइरहेको छ त्यसमा त के ग्याप छ भनेर हामी सबै मान्छौँ हामीले कस्तो खालि ह्युमन रिसोर्स निकाल्नु पर्ने हो भने हामी सबैलाई थाहा छ तर पनि त्यस्तो खालि ह्युमन रिसोर्स निकाल्न सकिरहेको छैन भने त्यहाँनिर के कस्तो चेन्ज गर्न सकिन्छ भनेर मैले मेरो आइडिया लगाएँ जसले गर्दा अहिले आउटकम पनि राम्रो रा आइरहेको छ ट्रेनिङ फिल्डमा पनि के के कुरा चाहिँ निड छ भनेर पहिला आइडेन्टिफाई भयो भने अब त्यो आइडिया त्यो जुन प्रब्लम भनेर मार्केटमा बसिरहेको त्यसको सल्युसन त हामीसँग भयो अध्ययन सिकाइ अनि आत्मविश्वासले नै आज आफूलाई जनस्वास्थ्य क्षेत्रमा सफल प्रशिक्षकका रूपमा स्थापित गराएको विचार श्रेष्ठको छ समस्या कहाँ छैन तर भएका समस्याको निराकरण गर्दै अघि बढ्ने मानिस नै त सफल हुने हो नि नत्र भने त भएका समस्यामा यसरी अल्झिन्छ कि प्रगतिकाबाट त बिल्कुलै देखिँदैनन् त्यसैले अगी बढ्नका लागि निरन्तरको सिकाइ अनि अध्ययनको त विकल्प नै छैन मलाई अब अरूले कस्तो गर्छ मलाई थाहा छैन र मैले त्यति चासो पनि राख्दै त हिँडेको छैन अरूले के कस्तो गर्नुभएको छ तर रियालिटीमा जस्तो <laughs> चाहिँ चाहिनेछ त्यस्तो चाहिँ गरेर त्यति चाहिँ कन्फिडेन्स छ यसको लागि पहिला चाहिँ मेरो सबभन्दा तयारीको विषय चाहिँ मैले सिक्नलाई हिँडेँ सो सिकाइ पनि अब नट ओन्ली कलेज स्कुल मात्र नभएको त्योभन्दा बाहेक पनि सिक्न सकिन्छ भन्ने कुराहरू मैले बिस्तारै सिक्दै गएँ अब मेरो करियरकै क्षेत्रमा पनि पहिला स्कुल लेभलदेखि कलेज लेभलमा होइन सामाजिक संस्थामा गाउँले गाउँठाउँको लेभलमा पनि इन्भल्भ हुँदै गए रोट्री रोड ट्र्याकमा पनि इन्भल्भ हुँदै गए त्यस्तै अरू अरू यस्तो क्षेत्रहरूमा धेरै ठाउँमा इन्भल्भ हुँदै गएपछि सिक्नको लागि चाहिँ क्लासरुमभित्रै मात्रै सिक्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ मेरो दिमागमा रहेन सो मैले नयाँ नयाँ व्यक्ति भेट्न थालेँ नयाँ ठाउँहरू घुम्न थालेँ नेपालको नि गाउँ गाउँ जान थालेँ त्यहाँका व्यक्तिहरू धेरै सिकेँ र सिक्न चाहिँ जहाँबाट पनि सकिँदो रहेछ भन्ने कुरा पत्ता लागिसकेपछि अनि जुन ठाउँमा जाँदा पनि एउटा रमाइलो के पायो भन्दा जो मान्छेले चाहिँ त्यहाँ भएको प्रब्लमलाई सल्युसनमा बदल्न सक्यो त्यो मान्छे चाहिँ त्यहाँ खर उत्रेको देखेँ मैले धादिङ गएँ गोर्खा गाई दुईवटा जिल्लामा अलिकति गाउँ गाउँमा जाँदा चाहिँ मलाई त्यो एकदम मतभित्रदेखि पनि महसुस भयो त्यसरी काठमाडौँमा मैले त्यस्ता धेरै मान्छे भेटेँ जसले चाहिँ प्रब्लमलाई सल्युसनमा लाने व्यक्ति चाहिँ आफ्नो क्षेत्र में अगड़ी बढ़े देखे प्रिंसिपल महण करें प्रब्लम छ मैं प्रब्लम छोड़ में पूरे प्रब्लम प्रब्लम देखा तो चेंज होने वाला छेन इसल अब कसरी सल्यूशन बनाने काम करना ठा रहा मेरे सब सिक अन काम कर बीच में संभावना खोजने इस बारे में अल श्रेष्ठ सुना आप एक्सपेरिमेंट मजा जस्ते मई गांव ठाव परिवार आए तक खाने समाज बड़ आए तीन शिक्षा प्रणाली बड़ आए अब मेरे पढ़ाई एकदम राब कुछ हो गया तर जब मार्केट में आदमी गैप म जे आइडियाज ले थेटिकल थे लु तो यहाँ तो यहाँ तो एकदम फरक कुछ देखे तो मेरे सिल्ती भैक उन्हें सब हे जो मैं मा गैप कह हमें जे सिक्स र जे कुरा चलिरहेको छ त्यसमा ठुलो ग्याप भएको चाहिँ मैले आफैमा एक्सपेरिमेन्ट गरेर चाहिँ अनुभव गरेँ भनौँ न व्यवहारिक ज्ञान धेरै रूपमा छैन अब यसमा चाहिँ कस्तो हुन्छ भन्दा अहिले मार्केटमा चलिरहेको वर्ड चाहिँ के छ भन्दा व्यवहारिक ज्ञान छैन हाम्रो शिक्षा क्षेत्रमा भन्दै पुरै अब क्रिटिसिजम टन्नै आउन थाल्छ था। तर त्यो आउनु भनेको फेरि अर्को अव्यावहारिक जस्तो लाग्छ क्या मलाई चाहिँ सो मेरो चाहिँ के हुन्छ भन्दा दिनेहरूले एक तरिकाले दिएछ अब हामी लिनेहरू जो जो सिक्ने व्यक्तिहरू छ हामीले लिँदाखेरि हामीले पनि फुल रूपमा चाहिँ राम्ररी लिन नसकेपछि व्यवहारिक भएकै छैन मेरो पार्टमा चाहिँ के लाग्छ भने दिदी सिक्ने हुँदाखेरि अथवा लर्नर हुँदाखेरि चाहिँ त्यहाँबाट प्र्याक्टिकल भएको छैन भने हामीले खोज्नुपर्छ यसको आइडिया के छ प्र्याक्टिकल बनाउने भने हाम्रो हातमा हुन्छ र भोलि आएर यो काम गर्दै अनुभवले हामी सिकाउने क्षेत्रमा जान्छौँ भने अब यसलाई प्र्याक्टिकली कसरी गर्ने भने त्यतिखेर हामीले सोच्नुपर्ने तर प्रब्लम के हुन्छ सिक्ने क्रममा सिकाउनेलाई दोष दिन्छ सिकाउने क्रममा सिक्नेलाई दोष दिन्छ कहीँ फिल्म नै देख्दिनुपर्छ कामलाई माया गर्नुपर्छ कुनै काम सानो ठुलो हुँदैन भनेर भनेको हामी धेरै सुन्छौँ तर एकपटक घरको छेउमा थुप्रिएको फोहोर पछाउने कोसिस गरेर हेर्नुहोस् त टोल छिमेकका सबैले फालेको फोहोर आफ्नै हितका लागि उठाउन पनि कति गाह्रो हुँदोरहेछ भन्नु जतिको सजिलो गर्नु त हुँदै हुँदैन तर यो काम सजिलो नभएकैले त पौरखी मान्छे मात्रै उद्यमी हुन्छन् निरन्तरको अध्ययन अनि निरन्तरको प्रयासले नै त लाखौं मानिसको भिडमा आफूलाई सक्षम बनाउँछ नि यो विचार छ जनस्वास्थ्य क्षेत्रमा उद्यम गर्दै आउनुभएका अनिल श्रेष्ठको मलाई एक्ज्याक्टली उद्यमी भनेको यो बिजनेस भनेको यो टर्म चाहिँ मलाई एक्ज्याक्टली थाहा छैन है तर मलाई के चाहिँ थाहा छ था भन्दाखेरि था था चाहिँ यो उद्यमीको जुन आइडिया छ नि आफूसँग भएको स्किल बेचेर आफ्नो लाइफलाई एकदम राम्रो बनाउने बना। गतिलो बनाउने आइडिया यो आइडिया चाहिँ यो बिजनेस मात्र नभइकन हेल्थ पढाउने जहाँ पनि लागु हुन्छ अब हामी एउटा त्यो बक्समा बसेर हेरिदिन्छौँ कि बिजनेसभन्दा साथै सस्तोमा ल्याएर महँगोमा बेचिदिने अथवा यस्तो उद्यमी भन्ना साथै ठग्नको लागि बसिदिने सबैलाई झुक्काउने त्यस्तो त्यस्ता कुरा बुझेर चाहिँ अनि हाम्रो पुरै मानसिकता नकारात्मक गइसक्यो रियलमा भइरहेको ट्रेनमा के कुरा बद्ल्यो के कुरा चेन्ज गर्यो भने चाहिँ काम पनि राम्रो हुन्छ आफूले पनि नयाँ कुरा अनुभव गर्न सकिन्छ आफ्नो क्रिएटिभिटी पनि हुन्छ भन्ने कुरा चाहिँ रियल हो कि हो यो होल टोटल्ली नै जन्मजातै हुन्छ चाहिँ मान्दिनँ होला केही केही गुणहरू चाहिँ जन्मिँदा साथै हाम्रो जिनसँग आउँछ अब हाम्रो वंशानुगत गुण भनेर अब मेडिकल साइन्स भन्छ त्यसमा केही हदसम्म ठिक छ तर इट्स मोर अबाउट द लर्निङ हो सो हाम्रो अब कल्चरमा हाम्रो अहिलेसम्मको एजुकेसनमा हामीलाई जुन तरिकाले हुर्काइएको छ सिकाइएको छ त्यसले नै हामीलाई एकदम यो चल्न नसक्ने अथवा सिधै भन्दाखेरि अलिकति डिसेबल बनाइरहेछ कि हामीलाई नै सो हामीले so, यो डेभलप गर्नलाई के गर्नु पऱ्यो भन्दा नम्बर वान कुरा भनेको चाहिँ सिक्नलाई उत्सुक हुनु पऱ्यो म चाहिँ के देख्छु भन्दा अहिले म्याक्सिमम् मान्छेहरू चाहिँ आई नो एभ्रिथिङ भनेर फुल स्टप भएर बस्नुहुन्छ अनि त्यो हुन त नयाँ कुरा त आई कान्ट एक्सेप्ट भन्नुहुन्छ चेन्ज हुनेटी त आउने नै भएन यो चाहिँ बिगेस्ट प्रोब्लम छ जुन दिन प्रत्येक व्यक्तिले ओके मलाई सिक्न चाहिँ छ है अझ मैले इम्प्रुभ गर्छ र सिकेका कुरा चाहिँ मेरो लाइफको गतिलोकलाई मैले प्रयोग गर्नु छ भने आइडिया आउन साथै प्रत्येक मान्छेमा चेन्ज ल्याउनु सम्भव छ वर्तमानका लागि तयार संसार सब कुछ अनित्य भाई हम भगवान बुद्ध ले सब कुछ अनीत्य होने एकदम विश्वास लगता है तर भोलीमें इसमें अलिक रेडी छू मई क्र सं रिजिट भाला सकारात्मक सोच लीएर प्रगति पथ में लि रहा व्यक्ति अघि बढौंमा यो एउटा सानो प्रयास हो यस्ता व्यक्तिको सम्मान गर्ने अनि ती व्यक्तिको सफलताबाट केही कुरा सिक्ने अघि बढौंको अर्को अंकमा अर्का एक सफल बारे हामी चर्चा गर्ने फाउन्डेशनको सहकार्यमा हामीले यो, हामी सहकार्य हामी यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लुडब्लुडब्ल्यु डट फेसबुक डट कम फोरवर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएसएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ